सोच छव्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग छोज छबर छो रेडियो बिजन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 तपाईँ हामीलाई रेडियो भिजन एकानब्बे दशमलव छ मेगा इन्टरनेट अनलाइनमा डब्लू डब्लू अनि हाम्रो पात्र एप्लिकेशनभित्र रेडियो भिजन रे सर्च गरेर संसारको जुनसुकै कुनामा रहेर एकै साथ सुनिरहनु भएको छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी प्रत्येक हप्ता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल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 हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौ अझ भनौ तपाईहरूको यो कालीन बसायलाई सुमथुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थ उपन्यासकी नायिका जियाको सङ्घर्षको कथा बाल्यकाल प्रेम अनि समाज र समाजले हेर्ने नजर र त्यो नजरलाई चिन्ह गर्नु परेको यथार्थ चित्रण देख्न सकिन्छ उपन्यास अर्थभित्र अर्थ उपन्यास पढिरहँदा सुनिरहँदा लाग्छ कि यो आफ्नै कथा हो अथवा आफूले देखेको सुनेको अथवा कथा हो जस्तो सबैलाई भान हुन्छ र संघर्ष गर्दाखेरि असफल भन्ने शब्दबाटै टाढा रहनुपर्ने स्थिति पनि आउन सक्छ भन्ने कुरा जियाको संघर्षको कथाले पाठ सिकाउँछ कार्यक्रम स्पर्शमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन तपाईँले आजसम्म सुनिरहँदा कतिपटक तपाईँ भित्रभित्रै रुनुभयो कतिपटक तपाईँका आँखा रसाएर रुनुभयो र कतिपटक त तपाईँ हर्षले पनि रुनुभयो होला तर त्यो रुनु हाँस्नु भन्दा पनि संघर्ष गराउन जियाकान्तको एकदमै महत्वपूर्ण भूमिका तपाईँको जीवनमा पनि रहन सक्छ उपन्यास अर्थकी मुख्य नायिका जियाको अझ बाँकी कथा सुन्नै बाँकी छ कार्यक्रम स्पर्शको आजको श्रृङ्खलामा हामी साहित्यकार सानो शर्माको उपन्यास अर्थको बाकी अंशको वाचन अथवा अर्थको नौ श्रृंखलाको वाचन अब शुरू हुन्छ दि मैले तसँग कहिले केही मागेकी छैन आज माग्दैछु म माथि भरोसा छ भने सोधपुछ नगरिए मलाई त्यति पैसा दे, होइन भने मलाई चाहिँदैन तर मानि म दि तैँले मनिषा मिताको आवश्यक अनावश्यक सबै चिजको माग पूरा गरेकी छ म आज पहिलोपटक माग्दैछु त म यति त भरोसा र विश्वास राख्न सक्छस् कि म बिना जरूरत तँलाई केही भन्दिनँ विश्वास गर यो पैसा नचाहिँदो चिजमा खर्च हुने छैन उसको त्यो माग यति अप्रत्याशित र ठूलो थियो कि मैले केही भन्नै सकिनँ त्यसबेला तर भोलिपल्ट काममा जानु अघि तिस हजारको चेक लेखेर मानिको सिरानीमा राखेर रा गएँ पुरा दिनमा छटपटाइरहेँ के को लागि थियो त्यो पैसा त्यति सानी मान्छेको त्यत्रो ठुलो आवश्यकता के थियो जसको लागि पच्चिस हजार चाहिन्थ्यो साजमा एकै क्षण मौका छोपेर क्वाटरमा पसेर आन्टीसँग गएर पनि सुनाए तर उहाँले कुनै अचम्म नमानिकन भन्नुभयो लड्की भरोसा गर्न सिक मानि बडो समझदारी बच्ची छ उसले केही गलत कामको लागि रुपैया माग्ने सक्दिन त परेशान नहो एक दुई दिनमा पत्ता चलिहाल्छ तर आन्टी यत्रो धेरै पैसा त्यो फुचिले के गर्छ त्यो पैसाले मैले अधैर्य हुँदै भने बेटा कुनै त काम होला नि त तँ किन पेसान हुन्छेस् ठिक छ त भन्छेस् भने म बात गरी हेर्छु नि त भइग आन्टी फेरि मैले तपाईँसँग कुरा गरेँ भनेर नराम्रो मान्ली उन दिनुहोस् जे त गर्ने म राति खाना खाने बेलामा पनि सहज हुन सकिनँ मेरो लागि पैसाको भन्दा पनि ठूलो चिन्ता उसको उमेरको थियो आखिर के आवश्यकता थियो उसलाई त्यति धेरै पैसाको भोलिपल्ट दिन पनि व्यस्तता र मानेकी चिन्तताको बेच सकियो त्यो रात त्यो रात त म खाना खाना पनि घर आउन सकिनँ पक मात्र म मा घर फर्किएँ सुतेर उठ्न नभ्याउँदै अतिथि म्यामले हेमा आन्टीलाई पठाउनु भयो मलाई लिन म हतार हतार नुहाइद्वाई सिद्धि हेमा आन्टीसँग गएँ अतिथि म्यामको लागि प्रत्येक महिनाको पहिलो हप्ता घरमै ब्युटिसियन आएर कपाल काटिदिने मेनिक्योर पेडिक्योर गरिदिने गर्थे आज पनि म्यामको लागि ब्युटी पार्लरबाट मान्छे बोलाइएको थियो मैले नमान्दा नमान्दै अतिथि म्यामले जबरजस्ती मेरो पनि मेनिक्योर पेडिक्योर अनि फेसियल गर्न लगाइदिनु भयो सधैँ गुजुल्टो पारेर रा राख्ने मेरो कपाल अनि उहाँले जबरजस्ती ट्रिम गराएर सेट गर्न लगाइदिनु भयो सबै सकिएपछि उहाँले भन्नुभयो जियाकान्त आज पनि कहीँ कुनै खुइलिएको जिन्स फिरेर नहेर्नु नि आज त कमसेकम कुनै फर्मल ड्रेस लगाएर हेर उहाँले भनेपछि मात्र मलाई ख्याल आयो कि मसँग त लगाउनको लागि त्यो बाहेक अर्को कुनै लुगै थिएन के फर्मल के इन्फर्मल यहीँ खुइलिएका पुराना जिन्सहरू र टी सर्ट बाहेक अरू केही छँदै थिएन मसँग म के बोल्न सकिनँ अब मसँग अर्को चिन्ता थियो लुगाको साँच्चै के लागेर जान्थे म पार्टीमा मनिषा र मिताको कुनै लुगा ठीक भइहाल्छ कि भन्ने आश लिएर म घरमा आएँ मनिषाको कोठाभित्र छिर्नै लागे कि मलाई मानीले बोलाए मैले मा मा फर्केर हेरेँ दिएँ एकैक्षण यहाँ आइजु त प्लिज उसले हमारे कोठा तर जनी म एक क्षण अनिश्चित भावले तही उ तर फे पहले मानक सुनने निर्णय करें हम कोठा में बसें मैं उसके मेरे हाथ में ठूल पैकेट राखीदी मैं उत्सुक भाव ने पैकेट तर हे दे सोधे खोले हेन उसके मुस्कुरा मैं कई हिचकिचे पैकेट खोलना शुरू करे अनायास मेरे पैकेट थामे हाथ मई मेरे सारा शरीर बिस्तार काफ्य मेरे घाटी में आएर मानव के अड़को कि हो योग मैं कांतर स्वर सोधे मलाई थाहा थियो त आफ्नो लागि कहिले केही किन्ने छैनस् कुरा आजको मात्र होइन कुरा सधैँको हो दि तेरो लागि त मनिषा मिता मानी जानु न म र आमाको आवश्यकताभन्दा अर्को कुना अर्को कुनै आवश्यकता नै बाँकी रहँदैन सारा सृष्टिमा त्यसैले मैले सोचेँ कि तेरो आवश्यकताको ख्यालमा किन नराखु माने अब खोलेर राम्ररी हेर अनि भन कस्तो छ उसले भने कस्तो छ भनौँ मैले अश्रुपुरत आँखाले उसलाई हेर्दै भने म सात वर्षकी हुँदासम्म बाआमालाई त होस् भएन मलाई गुन्यु चोलो दिने तर आज चौबिस वर्षको उमेरमा मेरी बहिनीले मलाई गुन्यु चोलो छे, मानौ अब म यसको तुलना केसँग गरौं यो भन्दा अमूल्य चिज के छ सृष्टिमा दाँच्नका लागि म हातमा रहेको साड़ीमा अनुहार लुकाएर रहे दे मानेले आएर मलाई अङ्गालो हाले कति चाँडो यति व्यवहारिक यति ठुली भैस माने त मैले त थाहै पाइनँ ऊ के नबोली मै अंगा चुपचाप आंसू बगाई रही मेरे पो बाता थी उमेर भा की होने तर त त किन मानी ठुलो हुनु बुझ्ने हुनुमा कुनै सुख छैन त्यसैले उमेरभन्दा ठुलो जिम्मेवारी बोक्ने कोसिस नगर मैले उसको आँसु पुसेर उसको निधारमा चुम्दै भने जिम्मेवारी बुझ्नलाई उमेरले फरक पर्दैन पर्ने भए सायद आज हामी यहाँ हुँदै हुन्थेनौ त्यसैले यो सब कुरा छोड पहिले मलाई सिधा सिधा भन् साडी मन पऱ्यो कि परेन मानी मैले मा भने नि मसँग शब्दै छैन यसको वर्णन गर्न मैले उसँग अलग भएर साडी खोलेर हिँड्दै भने तर फुच्छे तैँले कसरी जानिस् यस्तो साडी रोज्न कहाँ कहा म एक्लै के लाग्थ्यो र हेमा आन्टीलाई लिएर गएको थिएँ नि उसले भने मलाई का आन्टीले एक दुई दिनमा पत्ता चलिहाल्छ नि भनेको याद आयो तर माने मैले मा त कहिल्यै साडी लगाएकी छैन आमाको लुगा लग फेराउँदा धोती बेरिदिएको त हो तर प्रपर साडी कसरी लगाउँछन् मलाई थाहै छैन म म कसरी लगाऊ लड्की तँलाई पता नभए मलाई त पता छ नि म बताइदिन्छु नि धोकामा उभिन आइपुग्नु भएको आन्टीले भन्नुभयो त्यसपछि मानी आन्टी मिलेर मलाई साडी लगाइदिए कालोमा हलुका रातो बर्डर र ससानो फुलबुट्टा भएको साडी सुहाउने तयारी ब्लाउज कालै थोरै हिल भएको स्यान्डल म आश्चर्यचकित त त्यसबेला भए जब मानीले ससाना तर सुन्दर इयररिङ र सुनका चुरीहरू मलाई लगाइदिए मानी यो सब यो त सुनको हो क्या र यो सारा सामानको लागि त त्यो पैसाले पनि पुगेन होला जुन तैँले मसँग लिएको थिएस दिए यति राम्री देखिएकी थिएस् कि मलाई डर लाग्छ कहीँ मेरै आँखा लाग्ने त होइन तँलाई मानेले मेरो निधारमा गाजलको टिका लगाइदिई आन्टीले मेरो निधारमा चुम्नु भयो तर म सन्तुष्ट हुन सकिनँ माने पहिले त मलाई भन यतिका पैसा ईश्वर एउटा कुरा समातेपछि छोड्ने होइन सुन्यो सबै चिज तैँले दिएकै पैसाले किनेको हो अलिअलि नपुगेको मैले अनि आन्टीले हालेको तैँले तैँले के बा? कहाँबाट बारीको यत्रो तरकारी बेचेर जम्मा गरेको पैसा के त तर आन्टी आन्टीले त चल्चल अब मलाई त्यति गए बितेको पनि नसम्झे कि म मानेले मा खर्च गरे जति पैसा पनि खर्च गर्न सक्दिनँ उहाँको स्वरमा अनुराग भरियो लड़की यो त मेरो सौभाग्य हो कि मेरो दुई पैसा तेरो लागि खर्च गर्न पाएँ नत्र त बाँकीहरू जे पनि मसँग छ तैँले नै दिएको छ सुहागदेखि छतसम्म भेटा म के दिन सक्छु तँलाई आन्टी म जी अब रहन दे सस्तो नै सही मनले दिएको चिजको कुनै मोल नै हुँदैन त्यसैले खुसी मनले लगाएर खुसी खुसी पार्टीमा जा आन्टीले भन्नुभयो त्यसपछि म केही बोल्न सकिनँ आन्टीले मलाई बिस्तारै अङ्काल्नुभयो अनि भन्नुभयो लड्की बदनशिवि हरघरि ढोका बाहिर उभिएर दरवाजा खटाइरहन्छ तर खुसी खुसी दबै चुपचाप आएर दरवाजामा उभिन्छ अब यो तेरो तकदिर कि त ढोका खोलेर खुसीलाई भित्र आउन दिन्छस् कि बद्शिवीको डरले ढोका बन्द राख्छस् यो जो छोटो मोटो पल छ खुसीको यसलाई जिएर हेरबेटा यो एकहोरो अन्धोदौड मात्र जीवन होइन आन्टी एकपटक फेरि मेरो निधारमा चुमेर मेरो टाउकोमा हात राखेर त्यहाँबाट निस्किनु भयो मानीले ल्याएर एउटा सानो सानो कालो टिका लगाई साथै एउटा सुन्दर पर्स ल्याएर मलाई थमाइदिए म मन्त्रमुक्त उसलाई हेरिरहेँ दिए आज तँलाई हेरेर कसैले चिन्न सक्ने छैन साँच्चै भनेको तँसँगै सधैँ काम गर्नेहरूले पनि आँखा झिम्क्याउने बिर्सनेछििन् आज दिए तँलाई छोड छोड मैले मुस्कुराउँदै भने अब फुलबुट्टा भर्न छोड मलाई थाहा छ म कस्तो छु र कस्तो देखिन सक्छु तँ यहाँ आइजो अब तँ पिट्न त पिट्दिन मलाई उसले कालामा हात राखेर आँखा ठुलो बनाउँदै भने मेरो मन अघात स्नेहले भरियो प्रति बेसरी पिट्छु यहाँ त आइजो मले आफ्नो दुवै हात फिजाएँ ऊ मेरो अङ्कालोमा समेटिए मैले कसरी उसलाई अङ्घाले दि उता आन्टीको फोन आएको थियो उहाँ पनि तँसँगै जानुहुन्छ रे त उता घर हुँदै जा निकै बेर उसले मसँग अलग भएर आँसु पुस्थे भनी म ऐनासम्म नहेरी अदिति म्यामको कोठामा पुगे मानीले भने झै अदिति म्यामले मलाई हेरेर साँच्चै आँखा झिम्क्याउन नै बिर्सनु भयो ईश्वर निकै बेर पछि मानव होसमा आउँदै उहाँले भन्नुभयो सुन्दर छेउ यो थाहा थियो तर जियाकान्त यति सुन्दर छु यो मैले कहिल्यै सोचेको थिइनँ भर्खर जाने सुन्दर अनि म मानेले भने ठिकै थियो हेमा आन्टीले भन्नुभयो त्यो पस्न सक्यो तर अदिति म्यामको दृष्टिकोणबाट सुन्दर देखिने जति सुन्दर म कहाँ थिएँ त्यो बेला मलाई साँच्चै नै ऐना हेर्ने तीव्र इच्छा जाग्यो यसलाई भन्छन् कलियुग जोसँग सुन्दरताको नाउँमा एउटा सग्लो अनुहारसम्म हुँदैन उनीहरू आकाश पताल एक बनाउँछन् सुन्दर देखिन तर यहाँ हेर यति सुन्दर अनुहार अनि यो हालत जियाकान्त तिमीलाई बनाउने ईश्वर पनि कन्फ्युज थिए सायद तिमीलाई बनाउँदा कहिले नसरवाउने मेरो अनुहार कान्छोमा रात भयो म्यामलाई लुगा फेराइरहनु भएको हेमा आन्टी मलाई चोर आँखाले हेर्दै मुसु हाँसिरहनु भयो निकै बेर अदिति म्याम मेरो तारिफमा आकाश एक गरिरहनु भयो केही सेप नलागेर मैले भन्नै पर्यो म्याम उहाँ कार्यालयमा मेरो थोरै काम बाँकी थियो हो। म होइन होइन उहाँले मेरो कुरा बिचैमा काटेर भन्नुभयो एक्लै त म जानैदिन त्यसै पनि मैले त आदेशसँग भनेको थिएँ कि म त्यहाँ त्यो भिडभाडमा जान्न भनेर तर उसले सुने पो म त हेमालाई पनि लिएर जानेवाला छु हेमा आन्टीलाई म छक्क भने अनि के त मलाई थाहा छ त्यहाँ तिमीहरूको मेरो स्थिति के हुनेवाला छ कमसेकम हेमा साथमा भए मलाई बोल्ने साथी त हुन्छ मैले आन्टीलाई हेरेँ मलाई लाग्यो उहाँ पनि म्यामसँगै जान उत्सुक हुनुहुन्थ्यो म केही बोलिनँ मैले त भुसुकै बिर्सिएको माथिको ठुलो कोठाको स्टिलको दराजमा एउटा चाँदीको बक्सा छ उहाँले साँचोको झुत्तो मतिर बढाउँदै भन्नुभयो जिया गएर झिकेर ल्याइदिएन है त्यसमा आदेशको टाइपिनहरू पनि राखेको छु मैले मैले चुपचाप उहाँको हातबाट साँचोको झुप्पो लिएँ त्यहाँका त्यस्ता कामहरू मेरा लागि नयाँ थिएन त्यहाँ हुँदा आज पनि आदेश सर या अतिथि म्यामले भनेर या नभनेर म त्यहाँको हरेक काम गर्थेँ त्यो घरको एक एक इन्च परिचित थियो मेरो लागि माथिको ठूलो कोठा कुनै जमानामा आदेश सर र अदि म्यामको बेडरूम थियो तर जबदेखि अदिति म्याम थला पर्नुभयो उहाँहरू तलै पहिलो तल्लामा बस्नुहुन्थ्यो तर उहाँहरूका महत्वपूर्ण सामानहरू आज पनि यही थिए म ढोको खोलेर भित्र पसे त्यो एउटा विशाल कोठा थियो जसमा आज पनि हरेक चिज यथास्थानमा सजिएका थिए मैले दराजबाट बक्स झिके दराज बन्द गरेर बाहिर निस्कन अघि अनायसे मेरो ध्यान बेडको विपरीत राखिएको विशाल ड्रेसिङ टेबलमा पर्यो हानी मैं आपने ये तारीफ सुने को कि पल एक पटक आपूला ऐना में हेने लोप छोड़ना सकें म ड्रेसिंग टेबल अगड़ी गए बसेंटक एकपक यो कि विशाल ऐना चिहाइक अनुहार मेरे होने जो घुम आंखी भाव लामा लामा घुम्रिएका परेलाहरू तल ठूला ठूला आँखाहरू नाकमा भएको सानो तर प्रष्ट कोठी काँसोमा आइपुगेको कालो बाक्लो र बाक्लो स्केल राखेर रा तानेको धर्को जस्तै सिधा र सिल्की कपाल दुब्लो पातलो तर सुगठित देखिने शरीर के यो मनै थिएँ म मन्त्रमुग्ध आफ्नै छविलाई निहारी रहे निकै बेरपछि मलाई महसुस भयो कि ऐनामा अब मेरो छवि एक्लो थिएन मैले फर्किएर हेरेँ मेरो पछाडि एउटा सुन्दर युवक उभिएको थियो अनहेसे मेरो मुखबाट एउटा चितकार फुत्कियो म उठेर तल जान दौडिएँ अतिथि म्याम कोठाभित्र पसेर मात्र मैले सास फेरे के भयो मलाई त्यसरी अतालिँदै भित्र पसेको देखेर म्यामले सोध्नु भयो जियाकान्त किन यसरी आँतिए कि म्याम उहाँ त तुली त म्यामले मेरो पछाडि लक्ष्य गरेर भनेको सुनेर मैले फर्केर रह हेरेँ त्यो युवक मेरो पछाडि उभिएर मुस्कुराइरहेको थियो ल मैले त यसलाई भुसुकै बिर्सिएको जिया ऊ मेरो भाइ तुली आई मिन अतुल हिजो राति मात्र अमेरिकाबाट आएको अनि तुले ऊ जियाकान्त हाई उसले बिस्तारै भन्यो हेलो मलाई पनि भन्नै कर लाग्यो त्यो युवकभित्र पसेर म्यामको ह्विल चेयरको पछाडी गएर उभियो म मा अप्ठ्यारो मान्दै त्यहीँ उभिरहे यो मेरो त्यो भाइ हो जिया जसलाई दिदीको आँसु र बाध्यताले पनि घर फर्काउन सकेन यो अब त म आएँ त दिदी अब किन गुनासो गर्नुहुन्छ उसले म्यामको कुरा बिचैमा काटेर म्यामलाई पछाडिबाट अङ्घाल्दै भन्यो आफै आफ्नो मर्जीले उहाँले आहत स्वरमा भन्नुभयो तुली त आफ्नो मर्जिले आउने भए यत्रा वर्षहरूमा एकपटक घर आउँथिन म रोएर कराएर थाकेँ तर तेरा बाहनाहरू कहिल्यै सकिएनन् बरू मनै नसकेर कैयौँ पटक चेकअप गराउने वाहनामा तँलाई भेट्न उहाँसम्म पुगे तर थ आज पनि आफ्नो मर्जीले आएको त होइन मेरो र आदेशको जबरजस्तीले आफ्नो इच्छाको विरूद्ध आएको छस् थाहा छैन कति दिनका लागि हामी यो डिस्कस पछि गरौं न हुन्न घरको बाहिरको मान्छे को छ यहाँ जिया जसको साथ र सहाराको कारण आज म तेरो सामुन्य छु नत्र सायद तैँले फेरि नेपाल फर्किनै ने पर्थेना. दिदी या फेरी हेमा जसको सहारा बिना मेरो कुनै गुजारा चल्दैन तुले जो मेरो शरीरसँग जति नै आत्मासँग पनि परिचित छ नि ऊ कसरी घरभन्दा बाहिरको हुन सक्छ सायद मैले यिनीहरूको राम्रोसँग परिचय दिन सकिनँ तँलाई त्यसैले नै सायद तैँले त्यसरी सोचिस थुली यो जुन दुई अक्षरको परिचय तैँले तँसँग गराए त्यो ते तेरो ते लागि केवल नाम मात्र हो तर मेरो लागि यो दुई अक्षर जीवनको सन्देश हो त्यसैले आज तँ भनिस् नै तर कहिले नभनेस् कि सरी सरी उसले म्यामको खुट्टा नजिकै बस्थे भन्यो मलाई थाहा थिएन दिदी कि उहाँहरू तपाईँको लागि त्यति महत्वपूर्ण हुनुहुन्छ त्यसैले गल्ती भयो अब आइन्दा यस्तो हुने छैन यो एकपल्टको लागि मलाई माफ गर्नुहोस् तर उसको स्वरमा खेतको सर्वदा अभाव थियो मलाई त्यहाँको वातावरणमा उक्कुस मकुस महसुस हुन थाल्यो म्याम मेरो साँच्चै नै कार्यालयमा काम छ म जाँदै गर्छु तपाईँ हेमा आन्टी र अतुलजीसँग आउँदै गर्नुहोस् तर जिया म्याम प्लिज त्यसपछि मैले उहाँको कुरै सुनिन म बाहिर निस्के अर्थ पब्लिकेशनको वार्षिक उत्सव बडो धुमधामसँग सम्पन्न भयो यति धुमधामसँग कि सायद त्यसको कसैले कल्पनासम्म गर्न सकेको थिएन सरले त्यो दिन थुप्रै कुराको घोषणा गर्नुभयो जुन अर्थसँग जोडिएका सबैको भलाइको लागि थियो मानीले भने चाहिँ त्यो दिनमा सबैको आकर्षणको केन्द्रबिन्दु भएँ कतिको खुलेको मुत बन्द हुनै सकेन मलाई देखेर कतिले मेरो तारिफको पुल बाँधे कतिले ईर्ष्यालाई डढेर खरानी नै भए तर त्यो दिनको सबैभन्दा महत्वपूर्ण कम्प्लिमेन्ट आदेश सरबाट नै पाएँ मैले को, को ग्लास लिएर अलि छुट्टै उभिएकी मेरो छेउमा आएर सरले बिस्तारै भन्नुभयो धन्यवाद के को लागि सर म छक्क पराए उति आएर मैले सरले औँल्याएको ठाउँतिर हेरेँ अदित म्याम थुप्रै परिचितहरूको बीचमा घेरिएर मुक्त कण्ठले थियो उहाँको सुन्दर अनुहार साँचो खुसीको आभाले धपक्क बलेको थियो मेरो मन ढुक्क फुल्यो ईश्वर यो अनुहारबाट यो खुसी यो मुस्कान कहिले नपुछियोस् मैले कामना गरेँ तिमीले पटक देख्दा जुन हालत थियो यिनको त्यसलाई देखेर के तिमीले कहिल्यै सोचेकी थियौ कि मेरो जीवनमा यो दिन पनि आउनेछ तर तिम्रो साथले आफैसँग मुख लुकाउने अतिथि आज मान्छेहरूको बीचमा सम्मिलित हुन सकेकी छिन् पहिलोपटक यतिका वर्षपछि आज पहिलोपटक मनमा एउटा झिनो आश पलाएको छ कि सायद अदिति एक आफ्नो खुट्टामा उभिने पनि छन् र यो चमत्कार पनि तिमीले नै गर्न सक्नेछौ सर तिमीले जुन आफ्नोपनमासँग अतिथिभित्र बाँच्ने चाहना जगायो त्यसको लागि आभार देखाएर म छोटो बन्न चाहन्न किनकि मलाई थाहा छ आफ्नोपनको लागि आभार प्रकट गरिँदैन म त बस यति बेला अतिथिको अनुहारमा भएको त्यो जीवनले फरिएको हाँसोको लागि तिमीलाई धन्यवाद दिँदैछु सरले कोमल स्वरमा भन्नुभयो म केही बोलिनँ केही भनेर म यति बेला उहाँको खुसी धमैल्याउन चाहन्नथेँ यहाँ एक्लैमा किन बसिरहेकी केही बेरको चुपचापपछि सरले नै सोध्नुभयो मलाई भिडभाडको आदत छैन मैले बिस्तारै भने आदत त मलाई पनि छैन तर हाम्रो प्रोफेसनमा भिडभाडसँग परहेज गरेर काम चल्दैन त्यसैले भिडमा बिज्न होइन सम्मिलित हुन सिक कोसिस गरिराख्या छु तर समय त लागिहाल्छ नि हिँड उतै गएर बसौँ सरले भन्नुभयो सर तपाईँ जानुहोस् म एकै क्षणमा एक आउँछु ओके सर अघि बढ्नुभयो तर फेरि अचानक रोकिएर मतिर फर्किनु भयो अनि सहज तोरमा भन्नुभयो कालो रङ तिमीलाई खुब सुहाउने रहेछ विशेष गरेर कालो साडी खुब राम्रै देखिएकी छौ जियाखान त अब जिन्स छोडेर साडी नै लगाउने गर सर अघि बढ्नुभयो अनि म नजिकैको कुर्सीमा बसेँ राति घर फर्कँदा अतुल बाटैबाट साथीकोमा जान्छु भनेर हिँड्यो सर म्याम हेमा आन्टी र म घर फर्कियौँ सर र म्यामले मलाई पनि भित्र हिँड्न आग्रह गर्नुभयो रात निकै बितिसकेको थियो तर पनि मैले उहाँहरूको आग्रह टार्न सकिनँ म्यामको कोठामा म्यामलाई ओछेनमा बसाइसकेपछि हेमा आन्टीले हामीलाई एक एक मक कफी ल्याएर दिनुभयो कफी सकेर मैले जाने अनुमति मागेपछि सरले एउटा साँचो मतिर बढाउनु के हो यो सर आई मिन तिम्रो गाडीको साँचो मेरो गाडीको साँचो तर सर म त अर्थ पब्लिकेसनको वार्षिक उत्सवको उपलक्ष्यमा एउटा सानो उपहार तिमीलाई तर म यो लिन सक्दिनँ मैले गम्भीर स्वरमा भने सुन इनको कुरा सरले अतिथि म्यामलाई लक्ष्य गर्दै भन्नुभयो मैले त भनेकै थिएँ तर जिया म्यामले भन्न खोज्नुभयो तर मैले उहाँको कुरै नसुनी म यति महँगो उपहार लिन सक्दिनँ सुना मेरो कुरा यसपटक सरले कडा स्वरमा भन्नुभयो त्यसै कुरै नबुझे आफ्नो निर्णय सुनाउने तिम्रो यो बानी कहिल्यै छुटेन यो कुनै तरिका हो कसैको आफ्नोपनको मान राख्ने जियाकान्त आदर्शवादी बन्नु राम्रो कुरा हो तर अति गर्नु राम्रो होइन यो कुनै सहायता होइन न यो तिम्रो अधिकार हो आज मैले निर्णय गरेको थिएँ कि अर्थमा उत्कृष्ट काम गर्नेहरूको कामको मूल्याङ्कन गरेर हरेक वर्ष तीनजनालाई पुरस्कृत गरिनेछ त्यसैको सुरुवात थियो यो तिमी मात्र होइन यो पटक जीवननाथ उपाध्याय सर र उत्तमजी पनि परेका छन् यो श्रेणीमा अरूलाई मेरो यो निर्णयले अनुगृहित गरेको छ तर अब तिमीलाई म के भनौ जब तिमी अधिकार र उपकारमा फरक छुट्याउन सक्दैनौ भने एकदमै आत्मग्लानी महसुस भयो मैले टाउको जुगाएँ फरक यति हो कि तिम्रो गाडी उनीहरूको भन्दा अलि महँगो छ किनकि यो मैले छानेकी हुँ तिम्रो लागि आफै सोरुममा गएर अब भन जियाकान्त म आफ्नो खुसीको लागि यति पनि गर्न सक्दिनँ के म आफ्नो मनले तिम्रो लागि चार पैसा खर्च गर्न पनि सक्दिनँ के त्यति बिरानो छु म मेमले उदास स्वरमा भन्नुभयो दलीय श्रोताहरू तपाईँहरू सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्चको तरङ्गमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा हामी विगतकै श्रृङ्खलाहरूदेखि साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ अर्थको आज नौं श्रृङ्खलाको वाचन गरिरहेका छौं तपाई कार्यक्रम स्पर्शका यसअघिका श्रृङ्खलाहरू साथै उपन्यास अर्थका यसअघिका श्रृङ्खलाहरू पनि सुन्न चाहनुहुन्छ भने कार्यक्रम स्पर्शको फेसबुक पेज रेडियोभिजन कार्यक्रम स्पर्शमा हामीले राखेका लिङ्कहरूमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुनेछ तिमीले साइकल एकै दिनमा चलाएकै थियो आशा छ गाडी एक हप्ताभित्र चलाउन सक्नेछौ सरले भन्नुभयो म कोसिस गर्नेछु मलाई विश्वास छ तिम्रो कोसिस अवश्य सफल हुनेछ किनकि साँझो मनले गरेकी कोसिस सधैँ सफल हुन्छ म्यामले भन्नुभयो म रमेशलाई समय निकालेर तिमीलाई गाडी चलाउन सिक्न मद्दत गर्न भनिदिन्छु सरले भन्नुभयो ड्राइभरलाई किन म तोलीलाई भन्छु उसले सिकाइदिन्छ होइन होइन मैले तीव्र विरुद्धपूर्ण स्वरमा भने म कुनै प्रोफेसनलसँगै सिक्छु तपाईँहरू टेन्सन नगर्नुहोस् न प्लिज मैले स्वरको तीव्रता महसुस गरेर हो वा किन हो त्यसपछि उहाँहरूले केही भन्नु भएन म उहाँहरूसँग विदा भएर घर फर्किएँ साँचो त्यति बेला मसँग भए पनि गाडी मैले भोलिपल्ट मात्र देखेँ रमेशको मद्दतले मा मैले तिन दिनमै ड्राइभिङ मात्र सिकिनँ अपितो चौथो दिन लाइसेन्सको ट्रायल पनि दिएँ एक हप्ता बित्ता म गाडी लिएर कार्यले जान थालिसकेको थिएँ जसरी म कसैसँग केही नबनेरै पनि अर्थमा एउटा जिम्मेवार व्यक्ति थिए त्यसै गरी अतुल पनि कसैले केही नबनेरै अर्थको मालिक थियो उसको लागि कुनै अफिस तयार त थिएन तर ऊ मन लागेको ठाउँमा गएर बसिदिन्थ्यो आदेश सरको कोठामा बाहेक मेरो छुट्टै कोठा थियो तर म प्रायः दशतिर दौड़िरहने भएकोले अतुल आएदेखि प्राय उनै मेरो कोठामा बसिरहन्थ्यो जुन मलाई पटक्कै मन पर्दैनथ्यो कति यस्ता पनि कर्मचारीहरू थिए जो मेरो इर्ष्या गर्थे उनीहरू अतुल आएदेखि अतुलको अघि पछिमा र मेरो विरोधमा लागेका थिए सुरु सुरुको दिन ऊ मलाई प्रभावित गर्न खुब कोसिस गरिरह्यो कहिले के भनेर अनि कहिले के गरेर तर मलाई प्रभाव पर्ने जस्तो उसको व्यक्तित्वमा केही छँदै थिएन यो पनि होइन कि ऊ राम्रो थिएन राम्रो त ऊ यति थियो कि केटीहरू भुत्कै के हुन्थ्यो उसलाई देखेर उसको अग्लो सुगठित शरीर गोरु रङ मिलेको अनुहारले मलाई त्यति आकर्षित गर्थेन जति उसको हलुको कुरा गराई स्वार्थपूर्ण सोचाई र फोस्रो रब आफूले मेरो ठामा अरू कोही भएको भए सायद उसको अघिपछि लाग्नुले आफूलाई धन्य ठान्थे होलान् तर म रिसले मुरमुरिन्थे केही भन्न यस अर्थमा सक्दिनँ ओ अतिथि म्यामको भाइ थियो तर साँचो अर्थमा भन्ने हो भने अतिथि म्याम जस्तो मान्छेको भाइ हुँ भन्न सुहाउने लायक उसमा केही थिएन सुन्दर अनुहार र सुगठित शरीर बाहेक मेरे फोन उठा सुनिन्थ मैं करना लगे काम में दखल दिन्थ अलय में काम करने पुराना कर्मचारी को लिहाज करते भन्न तमेरिका पत्रकारिता में डिप्लोमात्र नगर अरूपनी थुप्रेम लू तस्त खूबी देखते देख जिसको डिग्री प्रमाणित करोस् दिन प्रतिदिन उसको दखल बढ़ी नहीं अर्थ में उप्रे लंच डिनर को निमंत्रणा मैं अस्वीकृत देखाए अब मेरो अपमान थियो। अर्थमा थुप्रै अग्रज कर्मचारीहरू पनि यस्ता थिए जो अन्तिम निर्णय गर्नुभन्दा अघि मेरो विचार र सहमतिको अपेक्षा राख्दथे विशेष गरी प्रुफ रिडर जीवननाथ उपाध्याय त यस्तो हुनुहुन्थ्यो कि मैले नहेरेसम्म कुनै चीज पास गर्नुहुन्थेन कति कर्मचारीहरूले त उहाँलाई जिस्काउँथे पनि कि जीवननाथ सर आफू यति अनुभवी र उम्मेद्वार भएर पनि आफूभन्दा आधा उमेर कम भएको जियामाथि आश्रित हुनुहुन्छ हरेक कुरामा तर जीवननाथ सरले नराम्रो मान्नुहुन्थेन हाँसेर भनिदिनुहुन्थ्यो मान्छेको प्रतिभा र योग्यतालाई उमेरले फरक पार्दैन जियामा जुन खुबी छ त्यो कुनै साधारण मान्छेमा हुनै सक्दैन खबरको सत्यता र महत्व बुझ्ने जुन विलक्षण प्रतिभा उसमा छ त्यो त सायद कसैमा हुनै सक्दैन तिमीहरू हेरिराख एक दिन म मा मात्र होइन तिमीहरू सबै उसमा निर्भर हुनेछौ त्यो दिन पनि उहाँ मलाई कुरहनु भएको थियो तर म आदेश सरसँग एउटा जरुरी काममा निस्केको थिएँ फर्कन्दा ढिलो त भइसकेको थियो तर म सिधै उहाँको कोठातिर लागेँ सर आफ्नो कार्यालयतिर कोठामा उहाँ एक्लै हुनुहुन्थेन अतुल र उसका चम्चाहरू पनि थिए त्यहाँ चर्काचर्की परिरहेको हुनाले मभित्र पसिहाल्न सकिनँ जियालाई कुर्न किन जरुरी छ प्रुफ रिडर तपाई के हो अतुल भन्दै थियो तर तर अतुल खल्मी सर उसको आदेशले जीवना स्वरको अनुहार विवरण भएको मैले प्रश्न देखेँ उसको आदेशले जीवना स्वरको अनुहार विवरण भएको मैले प्रश्न देखेँ मेरो मन वितृष्णाले भरियो जीवनाथ सर आफ्नो काममा यति प्रमीण यति अनुभवी हुनुहुन्थ्यो कि मेरो त के कुरा आदेश सरले समेत उहाँलाई सर भनेर सम्मान गर्नुहुन्थ्यो म म हरेक पटकी प्रुफहरू जियालाई देखाएर मात्र प्रेसमा दिन्छु त्यसैले आज पनि मैले चेक गरेर ओके भनिसकेपछि पनि भएन कि तपाईँलाई मेरो योग्यतामाथि भरोसा छैन अमेरिकादेखि डिग्री लिएर आएको छु म मेरो तुलनामा के छ जिया तपाईँहरू जस्तै बेकारका मान्छेहरूले टाउकामा चढाएर नै त्यसले भुइँमा टेक्दिन हो नै त्यो मान्छे औकात के छ त्यसको आखिर के सोचे त्यसले आफूलाई अर्थको मालिक ठिक भन्नुभयो तपाईँले मिस्टर आतु मेरो पछाडिबाट आदेश सरले गम्भीर स्वरमा भन्नुभयो ऊ अर्थको मालिक नै हो ya त्र किन अर्थसँग साँचो अर्थमा जोडिने अर्थको प्रगतिको लागि ज्यान लडाउने र अर्थको भलो चाहने हरेक कर्मचारीहरू अर्थ पब्लिकेसनको मालिक हुन् अतुल हडबडाएर उठ्यो उसका दायाँ बायाँ उभिएकाहरू अलि पर सरे सरले मुक्तिको श्वास फेर्नुभयो म भित्र पसे सरले ढोकै बाटो भन्नुभयो जीवनाथ सर तपाईँ आफ्नो काम सित जिया तिमी सरसँग बसेर प्रुफेर अनि तपाईँहरू उहाँले अतुलको छेउछाउमा उभिएकाहरूलाई लक्ष्य गर्नुभयो काम छ भने आफ्नो कोठामा गएर गर्नुहोस् छैन भने आफ्नो घर जानुहोस् अर्थमा कुरा गर्नेहरूको भन्दा काम गर्नेहरूको बढी खाँचो छ उनीहरू टाउको झुकाएर सरी सर भन्दै बाहिर निस्किए अतुल पनि बाहिर जानु लम्क्यो मिस्टर अतुल तपाईँ मसँग आउनुहोस् सर अघि बढ्नुभयो अतुल पनि हामीलाई आत्मीय नेत्रले हेर्दै बाहिर निस्क्यो हे भगवान् के मान्छे हो यो हस्तक्षेप नगरेको कुनै क्षेत्र छैन के प्रुफ के एडिटिङ के प्रिन्टिङ जहाँ पनि अर्को थापेकै हुन्छ आखिर के, के चाहन्छ यो मान्छे अर्थको भलो त पक्कै चाहँदैन जीवना सरले भन्नुभयो मालिक बन्न चाहन्छ अर्थको अनि हाम्रो मैले तिक्त स्वरमा भने यस्तै हुन्छ मालिक हुनेको छ दुई पैसाको सोमत नभएको मान्छे यहाँ आएको एक महिना भएको छैन तर गुट छुट्याइदिएको छ पहिले त थिएन यहाँ यस्तो हेर्दै जानुहोस् सर अहिले त के नै भएको छ र यसको जुन छाँड छ त्यसले त यहाँ त्यसले त थाहा छैन के के गर्नेछ यसले तर छोड्नुहोस् हामी किन यो वायत कुरा गरिरहेका छौँ यसै पनि कम समस्या छैन हाम्रो आफ्नै जीवनमा त्यति माथि यो अतुल नामको ग्रहण मले दिक्कै मान्दै भने जति नै व्यस्त भए पनि दुईवटा चिज कहिल्यै बिर्सन्थेन एउटा अनुपमा दिदीको कुनै पनि काम होस् म टार्दै टार्दिन थिएँ बेला बेलामा सहारामा गएर त्यहाँका सानातिना कामहरू गर्नमा मलाई सधैँ नै खुसी महसुस हुन्थ्यो मलाई आज पनि त्यो पल याद थियो जब म पहिलोपटक सहारामा आए थिएँ म कहिले कल्पना गर्न सक्दिनँ कि त्यो दिन सहाराले सहारा र सहारा दिदीले साथ नदिनु भएको भए आज म कहाँ हुन्थेँ मधं यही सोचे सहारा मेरे लिए एटा शुभ रहीित्य साबित हो आशी को गंथन सुन्ने मो अति व्यस्त दिनचर्या कहीं नही कही समय अवश्य निथे आशी को लगी उसको कचकच रंथन सुन्न ऊ ठमेल के होटल में अवस्थित ट्रावल एजेंसी में काम करती आज के थी? गफ लड़ाथी राम्री एसे थी। उसको स्वर एकदम रामो थोड़ा कराई ये सुसभ्यत र सम्य थियो कि लट्ठा पर्थे कलेज में हमीर सकें देखने भे भे कि जियाकांत को व्यक्तित्व अशी को बोली अर के चाहिए हो। ओ बालवाटरमा आफ्नो अति सम्पन्न माओलीमै बस्थे ट्राभल एजेन्सी उसको मामाको थियो उसको घर विराटनगरमा थियो जहाँ केवल उसको आमा र दाजु मात्र बस्दथे आशीको बुबा विष्णुप्रसाद पाण्डेको तीन वर्ष अघि मृत्यु भइसकेको थियो माओली जति नै सम्पन्न उसको परिवार थिएन तथापि उनीहरूको गणना पनि खानदानी धनीहरूमै हुन्थ्यो केही दिन बीस दिन अघि अति नै जरूरी कामको सिलसिलामा आमाले तुरुन्तै बोलाएकोले ऊ विराटनगर गएकी थिइ जाने बेलामा उसले भनेकी थिए सर जिया म तेरो अर्थको वार्षिक उत्सव मिस गर्न छु। तर जान एकदमै आवश्यक छ किनकि यसअघि मम्मीले यसरी कहिल्यै बोलाउनु भएको थिएन तर एक हप्ताभित्रमा फर्केर पनि आइहाल्छु अनि तँसँग पार्टी लिन्छु तैँले दिन मानिनोस् भने आदित सरसँग लिन्छु तर लिन्छु पक्का तर आज यतिका दिन भइसक्दा पनि न ऊ आएकी थिए न उसको फोन मतलश उसको चिंता लगे आयो मैं फोन करने अठूट करें तर उसको कार्यालय यही जवाफ आयो कि किय आए किये बटबड़े योदी कहां गए मैं भर्खर भि छिड़े मेरे टेबलतर्फ बढ़ी आशीला हेर अविश्वासपूर्वक मने हिजो साझ तईप्रगे मगर तँ तँ भन्थिस् एक हप्तामै फर्कन्छु भनेर फेरि यत्रो दिन कसरी लगाइ सबै ठिकै त छ केही ठीक छैन त्यसैले त कारोले पनि नगएर सिधै तँ भात ठाउँमा आएको छु के भयो मम्मीहरू त सन्चै मम्मीहरूलाई त केही भएको छैन उसले मेरो कुरालाई बिचैमा काटेर भनी जे भएको छ मलाई भएको छ के भएको छ तँलाई मैले आफ्नो चेयरबाट उठ्दै चिन्तापूर्ण स्वरमा भने यहाँ देखाउन मिल्दैन तँ यहाँबाट निस्के बाहिरै जान नसके पनि लन्च रूमसम्म त है तर आसी यति बेला यहाँ यस्तो कामको चटारमा म कहाँ जान सक्छु र मलाई थाहा थियो तैँले यसै भन्छस् भनेर त्यसैले म पहिले तेरो आदेश सरकोमै गएर तेरो लागि आज्ञापत्र लिएर आएको छु उसले हातको कागज मतिर बढाउँदै भने आज्ञापत्र कस्तो आज्ञापत्र मैले उसको हातबाट त्यो कागज लिएर हेरेँ जसमा आदेश सरले ठुला ठुला अक्षरमा जियाकान्त मिस आशिषसँग जाउ र उसको समस्या समाधान गर्न मद्दत गर भनेर लेखेर तल हस्ताक्षर गर्नुभएको थियो हे भगवान, के के गर्न सक्छस् तँ पनि अनि सर पनि कसरी रङ्गिनुहुन्छ तेरो रङमा हरेक पटक मैले टाउकोमा हात बजार्दै भने किनकि आदेश सरलाई थाहा छ कि म सधैँ सही हुन्छु हो, हो सही अनि त मैले मुख बिचकाएँ सिधा सिधा कुनै चिज त कहिले गर्न जाने कि के आवश्यकता थियो सर कहाँ जाने म के सरको आदेश बिना कहीँ जानै सक्दिनँ र आदेश ल्याएर दिँदा त उठेकी छैनस् म कसरी पत्यौँ त आफ्नै मर्जीले मसँग जान्छेस् एकदम जरुरी हो मैले यसपटक गम्भीर स्वरमा सोधेँ नत्र के मलाई बौला कुकुरले टोकेको छ र यो बिहान बिहानैतिर टाउकोमा आएर बस्नु उसले भने मैले उसलाई निहालेर हेरेँ गम्भीरता ऊ थिइनँ तर सधैँभन्दा अलिक भिन्दै किसिमको भाव थियो उसको अनुहारमा मैले उसँग जाने अठुट गरेँ जीवननाथ सर र उत्तम सरलाई आफ्नो केही बेरको अनुपस्थिति अवगत गराएर म उसको हात समातिर बाहिर निस्केँ बिल्डिङबाट बाहिर निस्कने त प्रश्नै थिएन त्यसैले म उसलाई लिएर लन्च रुममा गएँ कुनाको टेबलमा आमुन्य बसिसकेपछि मैले भने अब भन् तेरो अर्थको वार्षिक उत्सव कस्तो भयो यही हो तेरो जरुरी कुरा यही सोध्न तैँले मलाई बिच कामबाट उठाएर ल्याए मैले चिडिँदै भने होइन होइन यो त यस्तै इन जेनरल मतलबको कुरा गर वार्षिक उत्सवको बुकलेट म त जाने बेलामा दिनेछु जिया ऊ केही बेर अन्कनाए अनि फेरि मानव उसले त्यहाँ विस्फोट गरिदिए आइएम इन्गेज जिया वाच म हटबडाएर यसरी कुर्सीबाट उठेँ कि मानव त्यहाँ करेन्ट प्रभावित सुरु भयो वाट यु से आइ सेट आइएम इन्गेज उसले बिस्तारै भने कति बेरसम्म म अविश्वासपूर्वक उसलाई हेरिरहेँ सरी फरवाट हुनभन्दा पहिले नसहि भइसकेपछि त सुनाइस सिधै बिहे सकेर हस्बेन्ड भन्ने जन्तुसँग परिचय गराउन ल्याएको भए पनि म के भन्न सक्थेँ anyway, र एनीवे कङ्ग्रेचुलेसन्स मैले टेबलबाट आफ्नो छोला उठाएँ जिया बुझ्ने कोसिस त त उसले निरीह स्वरमा भने मैले फोन पनि गरे थिएँ उहाँबाट तर तँ भेट हुन सकिनस् सा। घरमा एकपटक मनिषाले एकपटक मिताले फोन उठाएका थिए कार्यालयमा थाहा छैन को अनिल हो कि अतुल हो कि कसले फोन उठाएको थियो म के गर्थेँ म्यासेज छोडेर पनि तैँले कलब्याक नगर्दा म पनि त रिसाउनु पर्ने नि तर मलाई थाहा छ तेरो व्यस्तता अब त पनि त मेरो समस्या बुझ्ने प्रयत्न गर उसको स्वरको काँतरताले द्रवित भएर मैले उसतर्फ हेरेँ प्लिज उसले हात जोडिदिए मलाई एकदमै सुविधा महसुस भयो अब छोडियो सब नाटक मैले पुनः बस्दै भने अनि भन् के भयो कसरी भयो किन भयो बनके की आप था कि भो मम्मी ने सीधा सीधा घर आइजर बोला गई दिए अब मैं क्या था कि वहां इंगेजमेंट को तैयारी करे बस्त पाक मम्मी ने सो कोही छ तैँले मन पराएको जोसँग तँ सेटल हुन चाहन्छेस् मैले के भन्ने एक त अप्रत्याशित रूपले सोधिएको त्यस किसिमको प्रश्नले नै अक्क भए अर्को त्यस्तो कोही छँदा पनि त छैन जीवनमा अनायस ऊ च्याठी होस् पनि कसरी सङ्गत जो तँ जस्तो खुसकेसँग गरेको छु नत्र के मेरो उमेरको ठिकठाक अनुहार दनुहार भएको केटीको कहीँ कुनै चक्कर हुँदैन यो जमानामा मम्मीले सोधेपछि पो याद आयो मलाई पनि फेरि सुरु भइस त मेरो पनि त छैन कुनै चक्कर के उमेरमा लभ अफेयर या चक्कर वाट एभर हुनैपर्छ भन्ने जरुरी छ र त नर्मल नै कहाँ छस् र तेरो केही हुनसक्छ म त नर्मल छु तर हेर तेरो सङ्गतले मेरो ध्यान त्यता पुग्दै पुगेन नत्र छुट मैले उसलाई रोक्दै भने मेन ट्र्याकमै बस नबकी अनि भन् के भयो अनि के हुनु नि त्यसबेला मम्मीहरूको प्लानको मलाई सुईको मात्र भएको भए म केही न केही भन्थेँ होला कुनै बाहना नै बनाइदिन्थेँ तर त्यसबेला त सिधा सिधा पल्टेर त्यस्तो केही छैन भनिदिएँ सुन्ने बित्तिकै मम्मीले गुड यहाँ मैले तेरो लागि कुरा चलाएको छु उनीहरू भोलि आएर तँलाई हेर्न चाहन्छन् तँलाई एकपटक नसुधी कुरा अगाडि बढाउन नसकेर मात्रै नत्र त मेरो तर्फबाट लगभग पक्का नै छ अब तँ पनि हेर उनीहरूलाई मलाई विश्वास छ तँलाई उनीहरू मनपर्नेछन् भन्नुभयो अब म के गर्ने के भन्न सक्थेँ र के नै थियो र मसँग भन्नको लागि हतारिँदै तँलाई फोन गरेँ यो सोध्न के गुरुजी भन्नुहोस् अब म के गरौँ भनेर तर अनि त्यतिकै हुन्छ भनिदिस् चिन्नु नजान्नु चिन्न जान्नलाई के गर्नुपर्छ र मम्मीलाई सबै थाहा थियो उनीहरूको घर परिवारको बारेमा विराटनगरका धनी मानीमा गनिन्छन् उनीहरू आफ्नै बिजनेस फलिफुलिरहेको छ परिवारको नाममा बाबुआमा दुईवटा छोरा र एउटा मेन्टली रिटार्डेड छोरी जेठो छोरोको बिहे आमाको जबरजस्तीमा दुई वर्षअघि एकदमै ठुलाबडाको खानदानमा यहीँ काठमाडौँमा भएको थियो अरे तर ठुलाबडाको छोरीसँग उसको गृहस्थी जम्दै नजमी विवाह भएको पाँच महिनामै माइत आउने जिद्दीमा प्लेन चढेकी जेठी बुहारीको प्लेन क्रयासमा मृत्यु भयो रे एक त बडाको रोवाफ मात्र हेरेर भित्रियाकी बुहारीको स्वभाव यति खराब थियो रे कि छोरा घरमा बस्नै चाहँदैन थियो अरे त्यसमाथि त्यो चोट बुढीमाउको मन यस्तरी भाँच्यो कि उनी थलै परिन् रे उनको घमण्ड र अभिमान कता उड्यो कता अब हालत यस्तो छ कि उनको र मेन्टली रिटार्डेड छोरीको ख्याल गर्ने घरमा कोही छैन रे नोकर चाकरको भरमा घर कति दिन चल्छ र त्यसैले अब उनलाई रुहा देखाउने होइन घर चलाउने बुहारी चाहिएको छ रे पहिले त उनीहरूले जेठो छोराकै कुरा चलाएका थिए रे तर उसले मरे पनि नमानेपछि कान्छो छोरालाई समातेका हुन् रे के रे के रे रे लगाएर कुरा गरिरहेकी नि तँले भेटिन देखिन उनीहरूलाई र त्यो त पछिको कुरा अहिले त म केवल द्वारा सुनेको तँलाई वर्णन गर्दैछु आँखाले देखेको हाल त म पुरा ब्याकग्राउन्ड का साथ तँलाई सुनाइहाल्छु नि कस्तो छ केटा मैले उत्सुक हुँदै सोधेँ तँ जस्तै मतलब मतलब के नि तँ जस्तै ठस्के खाली खाली आँखा भएको आफैमा हराइरहने दसवटा प्रश्नको एउटा उत्तर दिने भिडमा रहेर रहे पनि एक्लो त्यस्तो छु म मैले आँखा तर्दै उसलाई हेरेँ अनि कस्तो छस् त त्यो त मै छु कि बिचकाइरहन्छु हड्काइरहन्छु त्यसैले मलाई झम्टन्छस् नत्र याद गरेर हेर कामको कुरामा बाहेक आफ्नो मर्जिले कति फेर बोल्छस् तँ दिनभरिमा कति फेर मुस्कुराउँछस् कुन चिज यस्तो छ जसले तँलाई साँच्चै खुसी बनाउँछ साँच्चै भनौँ मलाई त लाग्छ एउटा महत्वपूर्ण पूर्जा तेरो स्ट्रक्चरबाट अनि एउटा महत्वपूर्ण पूर्जा उसको स्ट्रक्चरबाट गायब छ के भन्छ यो अनि के त जब उनीहरू मलाई हेर्न आए भोलिपल्ट म उसलाई देखेर फिदा भएँ यो सोचेर कि आफ्नै भाग्यमाथि गर्व लाग्यो कि म त्यस्तो सुदर्शन पुरुषको अर्धाङ्गिनी हुन जाँदैछु तर केही क्षणपछि नै यस्तो लाग्न थाल्यो कि त्यो एउटा प्रतिमा थियो सिंह मार जसलाई मन पराउन त सकिन्छ तर माया गर्न सकिँदैन आशै दुई तिन घन्टा बस्यो उनीहरू त्यहाँ तर उसले मलाई एक एकपटक आँखा उठाएर हेरेन बोल्ने त कुरै छोड अँ बरु उसको दाजु बोलिरह्यो आमा बाबुले थुप्रै कुरा सोधे बहिनी नजिकै बस्न आइन तर ऊ टाउको झुकाएर आफ्नो सोचसँग रमाइरह्यो अँ मम्मीसँग बोल्यो क्यारे धेर गम्भीर स्वर दुई टु गर्ने आदत जिया त्यो पत्थरको मूर्ति जस्तो मान्छेसँग कसरी कट्छ मेरो बाँकी जिन्दगी यत्तिका सब महसुस गरेर जानेर बुझेर पनि तैँले मन्जुरी दिएर आइस खुस्कन त खुस्किन तैँले मैले छक्का पर्दै भने के गर्थे त म अरू त्यति राम्रो परिवार त्यति राम्रो मान्छे मम्मीहरूले मा राम्ररी जानेको बुझेको त्यसबेला त ममीले भने झैँ यही लाग्यो कि त्यस्तो राम्रो मान्छे मैले मा अर्को कोही भेट्ने छैन तर अब जति जति सोचिरहेकी छु त्यति डराइरहेकी छु कहीँ कुनै अफेयर सफेयर छैन रे उसले मेरो कुरा काट्दै भनी मम्मीहरूले राम्ररी बुझेको रे त्यस्तो केही छैन त्यसमाथि मेरो बानी त थाहै छ तँलाई मुखै फोडेर सोधिदिए उसैसँग के भनिस् के भन्ने नि भने कि भए कोही पनि मान्छे त्यो उमेरमा त्यति धेर गम्भीर हुन सक्दैनन् यदि हुन्छन् भने त्यसको अवश्य पनि केही कारण हुन्छ तपाईँको यो गम्भीरताको कारण छ मसँग बिहे गर्नु बाध्यता हो भने मने यो दिनना। मने पास मन यह बीहेगी स्वीकृति दिन्न उस मैं उत्सुक सो भे लगभग पांच मिनट चुपचाप मै हे अंखा नजुकाईकन भो म जुन पेशा में छू त्यां उश्रृंखलता चलते गंभीर होने फैसन होना स्वभाव हो जुन समयस बदल रो क्या विवाह को यह मेरे लिए व्रतबंध जस्ते कर्म चलाने संस्कार एटा विधि मात्र हो जो तिमीसंग नए अर कसईसंग हो हे भगवान त्यति रुढ म छक्क परे अनि के त उसले रुन्छे स्वरमा भने फेरि पनि त त्यस्तो खुसकरसँग बिहे गर्छिस् मैले सहानुभूतिपूर्ण स्वरमा सोधेँ के गरौँ त मम्मी भन्नुहुन्छ त्योभन्दा राम्रो घर त्योभन्दा असल जीवनसाथी मैले अर्को कोही भेट्दै भेट्थिनँ किनकिन मलाई पनि त्यस्तै ते लाग्छ सिवाय त्यो मान्छेको व्यवहार अब भन् म के गरौँ अब म के गर भनौँ त आफ्नो पूर्ण स्वीकृतिका साथ इन्गेजमेन्ट गरेर आइसकिस् अब मैले भन्न बाँकी नै के रह्यो र रा। त्यो त हो तर एउटा कुरा साँच्चै भनौँ तलाई, म धेरै खुसी हुन्थेँ यदि मेरो बिहे भाइसँग नभएर दाजुसँग हुने भएको भए तर उसको त स्वास्नी मरेको भनेको होइन र के भयो त बिहे गरेको पाँच महिनामा श्वास नै सबै त्यसै त बस्दैनन् त्यसमाथि पनि त्यो विवाह उसको मर्जीको थिएन रे तर पनि उसको बचपन हेर न ऊ अझै बिहे गर्न राजी छैन भन्छ रे मेरो आफ्नो इच्छा भन्दा लोकलाज महत्वपूर्ण छ चा। स्वास्नी चाहे मन नपरेकी नै किन नहोस् ऊ मरेको दुई वर्षमै म बिहे गर्दिनँ जिया मेरो जस्तै स्वभाव छ उसको पनि हंसमुख बोलिरहने साँच्चै भनेको म त हे ईश्वर त पागल त भइनोस् भाइसँग इन्गेजमेन्ट गरेर दाइले मन पराएर आइस्की क्या हो त्यस्तै त्यस्तै हो ऊ हाँसी अब मजाक बन्द गर मैले पानीको गिलास उठाउँदै सोधेँ दाजु त बिजनेस गर्छ भनी भाइ के गर्छ नि डक्टर छ लो हेर मैले त तँलाई भनेकै छैन क्या त त्यही त्यो पागल डाक्टर भन्छ नि जो देश विदेशबाट कत्रो कत्रो अफर आउँदा पनि दुर्गमै धर्ना कसेर बसिरहन्छ डक्टर डक्टर जयन्तजी आदरणीय श्रोताहरू वेथएञ्जेलसम्म तपाईले सुन्नु भएको उपन्यास साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन थियो अर्थको बाँकी अंशको वाचन लिएर हामी अर्को साता उपस्थित हुनेछौ तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईंले हामीलाई पठाउन सक्नुहुनेछ